नमस्कार लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समेगासँगै इन्टरनेट अनलाइनमा भएको बिहान दस बजेकोमा स्वागत छ म ध्रुवराज खुनालमा साहुन महिनाको पहिलो सोमबार आज हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरहरूमा पूजाआराधना गरी मनाउँदै देश का विभिन्न भाग में बोलबम यात्रा भी शुरू संविधान बना संविधान सभा बाहर रह पनि वार्ता गर्ने तयारी संगठनात्मक संरचनाका विषयमा ए माओवादीमा आज पनि छलफल हुँदै गाजापट्टिमा इजरायलले गरेको आक्रमणमा एकै दिन सतासी जनाको मृत्यु मलेसियाली विमान खसाल्न रोसे पृथकतावादीहरूको समानता रहेको यथेष्ट प्रमाण भएको अमेरिकाको दावी र अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनेको फुटबल टोली आज स्वदेश फर्किने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 चूरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्दछन् देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुमिचो लागेको छ यसबीच आजदेखि देशका विभिन्न भागमा बोलबम यात्रा पनि शुरू भएको छ काठमाडौँको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मूलक भारतबाट समेत भक्तजनहरू आएका छन् संविधानसभाको संवैधानिक राजनैतिक तथा सम्वाद सहमति समिति अन्तर्गतको वार्ता उपसमितिले सशस्त्र समूहसँग पनि वार्ताको तयारी गरेको छ संविधानसभा बाहिर रहेका दल र समूहहरूलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउन समितिले यस्तो तयारी गरेको हो वार्ता प्रक्रिया कहिलेदेखि शुरू गर्ने र कुन ठाउँमा हुने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन समितिले पछिल्लो पटक संविधानसभा बाहिर रहेका विभिन्न संस्थाहरूसँग पनि छलफल गरेको छ अघिल्लो पटक संहिताको चर्को बहस भइरहेका बीचमा संविधान सभा भंग भयो वर्तमान संविधान सभाकालमा त्यो कुरा त्यति धेरै चर्को थिएन तर वर्तमान संविधान सभाकालमा त्यो कुरा त्यति धेरै चर्को उठेको छैन तर अघिल्लो संविधान सभाको बहसको असर भने देख्न सकिन्छ संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले छलफलका लागि बोलाएका संघ संस्थाले जातीय धार्मिक अनि गणतन्त्र र कुरा लिएर आयका छन् <tiple> एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आज पनि बस्नेछ पार्टी कार्यालय पिरिस डाँडा कोटेश्वरमा बिहान एघार बजे बस्ने बैठकमा संगठनात्मक संरचनाका विषयमा छलफल माओवादीले जनाएको छ आइतबारको बैठकमा महासचिव कृष्ण बहादुर महरा नेतृत्वको टोलीले संगठनात्मक प्रस्ताव पेश गरेको थियो बैठकमा समसामयिक राजनैतिक अवस्थाका विषयमा समेत छलफल नेताहरूले बताएका छन् यसबीच कार्य तथा विभिन्न जिल्लामा देखिएको पार्टीभित्रको विवाद नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा छलफल हुने भएको छ बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने नेताहरूले बताएका छन् राष्ट्र संघका उप महासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेरबी लाटसोस नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ नेपालको पछिल्लो राजनैतिक अवस्था संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तु स्थितिबारे जानकारी लिने उदेश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाटसोस नेपाल भ्रमणमा आउनु लाग्नु भएको भ्रमणका क्रममा उहाँले राष्ट्रपति डाक्टर राम यादव प्रधानमन्त्री सुशील कोइराला उप एवं गृहमन्त्री वामदेव गौतम परराष्ट्र महेन्द्र बहादुर पाण्डे प्रधान सेनापति गौरव शमशेर जबरासँग बेगला बेगले भेटवार्ता गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज आयोजना गर्ने शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयामा नेपालको सहभागिता विषय कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा उपमहासचिव लार्सोसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ विद्युत व्यापार सम्झौता लगायतका विद्युत क्षेत्रसँग सम्बन्धित विषयमा भारत सरकारसँग आज हुने भनेको द्विपक्षीय बैठक स्थगित भएको छ भारतले पठाएको सम्झौताको मसुदामा विरोध भएपछि बैठक स्थगित गरिएको हो प्रधानमन्त्री सुशील कोइरला स्वास्थ्य उपचार गरेर फर्केपछि मात्रै बैठक हुनेछ कोइरा भोलि फर्किने कार्यक्रम रहेको छ बैठक आज र भोलि भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको थियो प्रधानमन्त्री स्वदेश फर्केपछि छलफल गरी निष्कर्षमा पुग्ने र बैठकको मिति तय हुने ऊर्जा मन्त्रालयले जनाएको छ चीन सरकारले राष्ट्रिय ध्वजा नेपाल वायु सेवा निगमलाई थप छवटा जहाज दिने भएको छ चीनले गत वर्षकै प्राकृतिक अनुदान र सरमा जहाज दिन लागेको हो गत वर्ष दिने भनिएको छ जहाज दुई हजार एकात्तर कार्तिक भित्र नेपाल आइसक्नेछ चीनबाट थप छ जहाज पाएमा सन् दुई हजार निगमसँग उन्नाइस जहाज हुनेछ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार चीनले एमए साठी र चारवटा वाइ बाह्र जहाज नै ने दिनेछ नेपाल र चीन सरकार बीच छल चले पत्रय के जहाज का प मंत्रालय मांग करेअारय अवटा जहाज कास्ताव पठाई सकते निगम का प्रवक्ता सरोज कसजो जानकारी द्वेश गष अनुदान में दधे चौवन्न सीट क्षमता को एमएसआरटी आई सकते वाई बार आगामी साता चितवनको रत्नगर नगरपालिकाका सबै ओडा तथा आसपासका गाविसमा प्रहरी बिट स्थापना गरी सुरक्षा प्रदान गर्न सुरु गरिएको छ नगरवासी र आसपासका गाविसलाई प्रत्यक्ष सुरक्षा प्रदान गर्न सम्बन्धित स्थानमा प्रहरी बेट स्थापना गरिएको छ सम्बन्धित बेटमा रहेर प्रहरीले सुरक्षा दिने काम पनि गरिसकेका छन् सामुदायिक सेवा केन्द्र रत्नगरले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी प्रहरी बेट स्थापना गर्न सहयोग गरेको पाँच वर्ष योजना अनुरूप रत्नगर र आसपास मा प्रहरी बीट स्थापना गरी सुरक्षा प्रदान गर्न शुरू गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीले जानकारी दिनुभयो पाँच वर्ष जुन अनुरूप हाम्रो लक्ष्य प्रहरी स्थापना गर्नु पनि हो अधिकारीले भन्नुभयो त्यसका अलावा केन्द्रको भवन निर्माण ट्राफिक व्यवस्थापन लागु औषध नियन्त्रणमा पनि काम गरिरहेका छौं रत्नगरका तेह्रवटा वडामा प्रहरी स्थापना गर्ने लक्ष्य भए तापनि हाल रत्नगरका तीनवटा स्थान पदमपुर र जुटपानीको खोलेसिमलमा प्रहरी स्थापना गरिएको यसअघि रत्नगरको टाडी चौक र मैनामा पनि प्रहरीबेट स्थापना भइसकेको छ रत्नगरको शान्ति चोक भानु चोकको कृष्ण मन्दिर चौक र जिरोौना कृष्ण मन्दिर चौकमा प्रहरी बेट स्थापना गरिएको छ भने रत्नगर बाहिर पदमपुर र खोलेसिमलमा पनि बेट स्थापना गरी सुरक्षा दिन शुरू गरेको सेवा केन्द्रका अध्यक्ष अधिकारीले बताउनुभयो प्रहरी बेट स्थापनाका लागि सेवा केन्द्रले जिल्ला प्रहरी कार्यसँग छलफल पनि गरेको थियो छलफल सकारात्मक भएपछि जिल्ला प्रहरीकारले चितवनका प्रहरी प्रमुख एवं प्रहरी प्रेक्षक का प्रधन्न कार्कीको निर्देशनमा रत्नगरका ओड़मा प्रहरी बेट स्थापना गरिएको केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो स्थापना भएका ती बीटमा इलाका प्रहरी कार्यालयकै दरबन्दीमा रहेका प्रहरी खटिनेछन् आवश्यकता अनुसार ती बीटमा प्रहरीको व्यवस्था गरिने अधिकारीले बताउनुभयो प्रत्येक ओड़ामा प्रहरी, प्रहरी बेट स्थापना भएपछि स्थानीय जनताले तत्काल सेवा पाउने श्रोत साधनमा लाग्ने खर्च कम हुने इलाका प्रहरी कार्यालयले विश्वास लिएको छ अब केही घटना भएको छ भने जनताले तत्काल सेवा पाउँछन् इलाका प्रहरी कार्यले रत्नगरका प्रहरी प्रमुख प्रहरी नागप्रेक्षक टीका बहादुर कार्कीले भन्नुभयो सम्बन्धित स्थानमै प्रहरी बेट भएपछि घटनामा संलग्न अपराधी उम्कन पाउने छैनन् इलाका प्रहरी कार्यालयले हाल रत्नगर बसोली पदमपुर पिठुवा जुटपानी शक्तिखोर र सिद्धिमा सुरक्षा प्रदान गर्दै आइरहेको छ सरकारले बालीनालीमा विषादीको प्रयोग रोक्न परीक्षण जनचेतनालाई पनि जोड़ दिएको छ कालीमाटी तरकारी बजारमा परीक्षण गर्दा बढी विषादी भेटेका ठाउँलाई केन्द्रित गरी जनचेतनामा जोड़ बाली संरक्षण निर्देशनालयका प्रमुख ढिल्लीराम शर्माले जानकारी दिनुभयो सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयहरूलाई बालीनालीमा विषादीको प्रयोग बारे किसान र उपभोक्तालाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उहाँले बताउनु भयो शर्माका अनुसार विषादीको प्रयोग गर्न सिकाउने त्यसको अवस्थाबारे निरीक्षण जस्ता कुरामा ध्यान दिन भनिएको छ यस बाहेक उपभोक्तालाई विषादी प्रयोग भएका तरकारी उपभोग नगर्न सचेत गराउने गरी प्रत्यक्ष र संचार माध्यम मार्फत जनचेतनामूलक कार्यक्रममा जोड़ उहाँले बताउनुभयो नेपालमा हरेक वर्ष भित्र सा नै मेट्रिक टन विषादी मध्ये पचासी विषादी तरकारीमा मात्र खपत हुने गरेको छ किसानले कुन तरकारीमा विषादीको मात्रा कति राख्ने कति अवधिमा दिने भन्ने बुझ्न नसक्दा समस्या भएको अब पालो अर्पण जनआको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ बढ्दो र गतको अभाव कम गर्न के गर्दा उपयुक्त होला ए जनचेतना बढाउने बी विदेशी नै युवालाई रोक्ने र सी रक्तदान कार्यक्रमलाई धेरै गर्ने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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ मुगलिन दमली पोखरा नानगढ परासीबुल सडक खण्ड पनि खुल्ला छन् सौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस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 विदेशका समाचार इजरायलको पछिल्लो आक्रमणमा गाजा गाजापट्टिमा हिजो एकै दिन सतासी जनाको मृत्यु भएको छ पछिल्लो पटक युद्ध शुरू भएको तेह्रौं दिन गाजा क्षेत्रका लागि अभिश्साप साबित भएको अधिकारीहरूले जनाएका छन् उक्त कारवाहीमा तेह्र इजरायली सैनिक पनि मारिएका छन् पछिल्लो कारवाहीमा थुप्रै व्यक्ति घाइते भएको र उनीहरूलाई उपचारका लागि समस्या परिरहेको बताइएको छ स्थानीय अस्पताल घाइतेहरूले भरेपछि उपचारका लागि समस्या हुन छ इजरायली सेनाले हमास विद्रै लक्षित कारवाही गरेको पनि मारिनीमा अधिकांश सर्वसाधारण नागरिक र बाल बालिका रहेको बीबीसीले जनाएको छ हालसम्म इजरायली कारवाहीमा साढे चार सय भइसकेको छ उता अमेरिकी विदेश मन्त्री जोन केरीले मलेसियाली विमान खसाल्न रुसी पृथकतावादीहरूको संलनता रहेको यथेष्ट प्रमाण भएको दावी गर्नुभएको छ उहाँले अपराधमा संलनलाई कारवाही गर्ने जिम्मेवारी लिन रुसँग आग्रह पनि गर्नुभएको छ पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेको डोनेक्स क्षेत्रमा रात मैन्स को एमएच सत्र विमान मिशल आक्रमण में पर्द दुई सौ अंठानबे जना मर मृत्यु भाई मध्य एक सौ छियानबे यात्री को शब भटनास्थल करेफ्रिजरेटर को सुविधा रेल को डिब्बा में राखी यूक्रेन को, को आपत्कालीन सेवा का कर्मचारी सुरक्षित राखे कं लाने भाई दुर्घटनास्थल का टुकड़ा हटाई पश्चिम म्लक दुर्घटनास्थल में अंतरराष्ट्रीय ताहरूको पहुँचलाई सीमित बनाएको भन्दै रूस र विद्रोहीको आलोचना गरेका छन् अमेरिकाले मृतकको सब हटाउने र साक्षी प्रमाण मेटाउने प्रयास गरिएको भन्ने विभिन्न रिपोर्ट आएको जनाएको छ खेल समाचार अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली आज स्वदेश फर्किँदैछ नेपाली युवा टोली दिउँसो पाउने दुई बजी काठमाडौँ आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ आउँदो महिना हुने वर्ष मुनिको एएफसी च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अभ्यास मैत्रीपूर्ण खेलका लागि असार तेइस गति कोरिया गएको थियो दक्षिण कोरियामा रहँदा नेपाली टिमले त्यहाँको युवा टोली र दुई विश्वविद्यालयको टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा वर्ष मने के समीमा उजेकिस्तान उत्तर कोरियान महीना को आज हिंदू धर्मावल्बी शिव मंदिर में पूजा आर्धना करें विभिन्न भागमा बोलबम यात्रा पनि शुरू संविधान बनाउन संविधानसम्म बाहिर रहेका दलहरूसँग पनि वार्ता गर्ने तयारी संगठनात्मक संरचनाका विषयमा ए माओवादीमा आज पनि छलफल हुने गाजापट्टीमा इजरायलले गरेको आक्रमणमा एकै दिन सतासी जनाको मृत्यु मलेसियाली विमान खसार्न रूसी पृथकतावादीहरूको समानता रहेको यथेष्ट प्रमाण भएको अमेरिकाको दावी र ब्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली आज स्वदेश नमस्कार Yes, yes, पण जय गियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनीवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार विघाह क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो जुली संचार यातायात लगायत अन्य सुविधा संपन्न घड़ेरी खरीदगारी ढुक्को संपर्क का लगी गोपाल पौड़ रत्नगर मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक पुरानो कर्मचारी शून्य छप्पन्न पांच तीन दु सौ नब्बे रंग टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेटल को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक विपेता रहे जानकारी कराइन एटिच्युट लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मा प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुनेटिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिन द्वारा एकै साथ छपाई गर्ने एक मात्र छापा